ष्कारप सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लुडब्ल्यु डट रेडियो अर्पण डट कमबाट संसारभरिक साथ अर्पण खबरमा यहाँलाई स्वागत छ म सुजिता हमाल अब खबर विस्तारमा सरकारले चालू आर्थिक वर्षमा लिएको आर्थिक वृद्धि लगायतका अधिकांश आर्थिक लक्ष्य पुरा हुन सकेको छैन आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीमा आर्थिक वृद्धि गर्ने लक्ष्य लिए पनि तीन दशमलव मात्र सीमित हुने अर्थमन्त्री शङ्कर कोइरालाले बताउनु भएको छ चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री कोइरालाले कृषिमा आएको राष्ट्रिय समग्र आर्थिक वृद्धिमा असर गरेको बताउनु भएको छ उहाँका अनुसार कृषि क्षेत्रको वृद्धि दर एक दशमलव गैर कृषिको पाँच प्रतिशत रहेको छ यस्तै मूल्य वृद्धि 7.5 मा पाँचमा रोक्ने भने पनि यो बढेर 8.5 दशमलव पाँच पुगेको छ आपूर्तिको पक्षमा मूल्य वृद्धिमा चाप परेको अर्थमन्त्रीले बताउनु भएको छ यसै गरी आर्थिक सर्वेक्षणले कुल ग्रास उत्पादनमा आर्थिक संरचना परिवर्तन हुँदै गएको देखिएको छ यसअघि आर्थिक वृद्धिमा कृषि र उद्योगको योगदान धेरै हुने गरेकोमा अहिले यो घटेर सेवा क्षेत्रको योगदान बढेको देखिएको छ कृषि क्षेत्रको योगदान पैतिस दशमलव तथा उद्योगको चार, चार योगदान रहेको छ भने सेवा क्षेत्रको योगदान पचास रहेको मन्त्री कोइरालाले बताउनु भएको छ कुलग्रास्त उत्पादन उपभोगीको अंश अठासी दशमलव बढेर नब्बे दशमलव पाँचमा पुगेको छ चालु आर्थिक वर्षमा विनियोजित बजेट रकम पूरै खर्च नहुने देखिएको पनि मन्त्री कोइरालाले बताउनु भएको छ चालु आर्थिक वर्षमा चार र चार खको बजेट विनियोजन गरिएकोमा बिहिबारसम्म तीन खरब सत्र अरब मात्र खर्च भएको छ प्रति व्यक्ति आन्दामी प्रतिशत पैसठी हजार पाँच सय रुपियाँ पुगेको छ बजेट पूर्व आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने चलन छ आउँदो वर्षको बजेटमा निर्वाचनका साथै ऊर्जा कृषि भौतिक पूर्वधार पर्यटन र आयात निर्यातमा मुख्य प्राथमिकतामा राखिने मन्त्रालय स्रोतले जनाएको छ आर्थिक सर्वेक्षणका साथै सरकारले बिहिबार सरकारी समितिका सैतिसवटा सार्वजनिक संस्थाको प्रगति विवरण पनि जसअनुसार पन्ध्रवटा संस्था नाफामा सम् भने एक्काइसवटा घाटामा गएका छन् पोहोर नाफा गरेको आठवटा संस्थानले यो वर्ष घाटामा देखिएको देखाएको छ अर्थविद डा विश्वम्बर प्याकुरेलले आगामी बजेटले नेपाली जनतालाई भन्दा पनि आहत दिने दावी गर्नुभएको छ सरकार आफैपूर्ण बजेट ल्याउन स्वतन्त्र नभएको भन्दै उहाँले यस्तो अवस्थामा सरकारले ल्याउने बजेटले अर्थतन्त्रको सुधारमा लछार लगाउन नसक्ने दावी गर्नुभएको छ रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा प्याकुरेलले भन्नुभयो मुलुकको व्यापार घाटाभन्दा सानो आकारको बजेटले केही पनि गर् गर्न केही पनि गर्छ सक्दैन उहाँले अन्तर्पार्टी सहमति भएर बजेटको मापदण्ड तय गरी स्वतन्त्र ढंगले बजेट निर्माण गर्न दिएको भए केही आशा गर्न सकिन्थ्यो भन्दै अहिले त्यस्तो अवस्थामा आफू भएको भए अर्थमन्त्री पदबाटै राजीनामा दिने बताउनु छ नेपालको अर्थतन्त्र अदृश्य शक्तिले चलाएको भन्दै उहाँले राष्ट्रपतिलाई आंशिक भन्दैमा पूर्ण बजेट नरोक्न सुझाव दिनुभएको छ कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भास्कर राज राजकणीकारले नीति तथा कार्यक्रम सहितको बजेट निजी क्षेत्र सड़क आन्दोलनमा उत्रने चेतावनी मात्रै नभई मुलुकको समग्र अर्थनीतिको मार्ग भएकोले त्यसमा राजनीति नगर्न सबैलाई अर्थविद डाक्टर दाहालले बजेटले मूल्य गराउने दावी गर्दै सरकारले बजार हस्तक्षेपका उपायहरू कालो बजार विरूद्ध छापामारी अभियान सुपथ मूल्यका पसल सञ्चालन गरेर त्यसलाई नियन्त्रण गर्नु पनि सुझाव दिनुभएको छ राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्र बहादुर छेत्रीले आगामी सीमा विषय जोड नदिए लक्षित आर्थिक वृद्धिदर हासिल गर्न नसकिने बताउनु भएको छ नेकपा माओवादीले चीनले आफूहरूलाई चुनावमा जान सुझाव नदिएको बताउनु भएको छ संवाद डबलीमा आज भएको कार्यक्रममा उपाध्यक्ष सीपी गजुरेलले चुनाव बहिष्कार गर्ने निर्णय चीन भ्रमणबाट परिवर्तन नभएको प्रश्न पार्नु भएको छ चिनिया नेतृत्वले कसको नेतृत्वमा र कहिले चुनाव गर्ने भन्ने दलहरूबीचको कुरा भन्दै मिलेर समाधान खोज्न पनि आग्रह गरेको उहाँले बताउनु भएको छ अध्यक्ष मोहन वैद्य र आफूसँगको भेटमा चिनिया नेताहरूले संक्रमणकाल लिमोन चिन्ताको विषय भएको बताएका गजुरेलको भनाइ चीन भ्रमण गरेर फर्किएका नेकपा माओवादीका उपाध्यक्ष गजुरेले चिनिया नेताले संक्रमणकाल अन्त्य गर्न शान्ति र स्थिरता कायम गर्न र समृद्धिको ढोका खोल्न सुझाव दिएको बताउनु भएको छ चिनिया कम्युनिस्ट पार्टीको निम्तुमा पहिले नै तय भएको भ्रमणमा आफूहरू गएको उहाँले प्रष्टीकरण दिनुभएको छ भारतले हामीहरूलाई बोलाएको पनि छैन हामी खोज्दै दिल्लीका गल्लीमा जाने कुरा पनि भएन नेकपा माओवादी उत्तरतिर ढल्किएको भन्ने आरोप तर्फ संकेत गर्दै गजरेले भन्नुभयो एउटा हातले मात्रै ताली बस्दैन भारतले व्यवस्था गरे आफूहरूले पनि वास्ता गर्नु जरूरी नभएको र भारतीय विदेश मन्त्री सलमान खुर्सिदसँग पनि भेट्दै नभएको उहाँले बताउनु भएको छ आन्दोलन र दुग्ध किसान र सरकारबीच सहमति भएको छ कृषि विकास मन्त्रालयमा भएको वार्तामा सरकारले बाँकी तीन करोड़ रकम भुक्तानी गर्ने बताएपछि सहमति भएको हो सरकारले दुग्ध विकास संस्थानले सञ्चालनमा ल्याएको गाई कार्यक्रमको बाँकी रकम दुई पटक गरी भुक्तानी गर्ने भएको छ आर्थिक वर्ष दुई हजार सत्तरी एकात्तरमा करोड़ पचास लाख र दुई हजारमा एक करोड़ पचास लाख भुक्तानी गर्ने सरकारले बताएको हो दुग्ध विकास संस्थानले गाई कार्यक्रम दुई सञ्चालनमा ल्याए पनि सरकारले बजेट नछुटाउँदा प्रभावकारी काम हुन सकेको थिएन कार्यक्रम ल्याउँदा संस्थानले गरेका शर्त अहिले पूरा नगरेको भन्दै किसानले आन्दोलन थालेपछि आज कृषि मन्त्रालयका प्रवक्ता प्रभाकर पाठक सहसचिव रामप्रसाद पुलामी संस्थानका महाप्रबन्धक सिहारा प्रसाद सिंह सहितको टोलीले वार्ता गरी किसानका माग सम्बोधन गरेको हो संस्थानले गाई कार्यक्रम अन्तर्गत किसानले गाई खरिदका लागि लिएको ऋणमा चार ब्याजमा अनुदान दिने तीन वर्ष गाईको बिमा गर्ने लगायत प्रतिबद्धता जनाएको थियो प्रतिबद्धता अनुसार काम नभएको र आफूले नोक्सानी बिह्र परेको भन्दै किसानले आन्दोलन थालेका थिए यस्तै गाई माई कार्यक्रममा निरन्तरता दिने वा नदिने भन्नेबारे थप छलफल गरी निर्णय गर्ने सरकारले जनाएको छ वैदेशिक रोजगारी कतार पुगे चितवन एक व्यक्ति सड़क दुर्घटना में पी जान गई को कतार को राजधानी द्वाहा रही साति ग्रूप में कार्यरत पूर्वी चितवन को, को जुटपानी चार सगुन टोल का बीस वर्ष का अर्जुन गौतम सड़क दुर्घटना में पड़ी ज्यादान को हो स्थानीय समयअुन्सार हिजो दिवस बाह ड्यूटी सक्र कंपनी गाड़ी पर्खी को समय विपरीत देशवा आई लैंड क्रुजर गाडीले पेटीमा चढेर ठक्कर दिँदा गौतमसहित सातजनाको ज्यान गएको हो ज्यान जानेमा तीनजना नेपाली र चारजना भारतीय नागरिक रहेको सोही कम्पनीमा कार्यरत चितवनके सञ्जित महतोले टेलिफोनमा जानकारी दिनुभएको छ घटनामा ज्यान गुमाउने नेपालीहरूमा गौतमसहित बर्तियाका आश्राम थालु र पतावरी चौधरी रहेको इभास्टो नेपाल म्यान पावर कम्पनी सामाखुसीका सञ्चालक शमशेर गुरुङले जानकारी दिनुभएको छ ज्यान गुमाउने नेपालीहरू सोही म्यान पावर कम्पनीबाट दुई अगाड़ी कतार पुगे थे एक नयाँ अनुसन्धानले बालबालिकाको निद्राका विषयमा नयाँ तथ्य पत्ता लगाएको छ ढिला सुत्ने बालबालिकाको दिमागमा असर गर्ने सो अनुसन्धानले पत्ता लगाएको हो बेलायतमा गरिएको सो अनुसन्धानमा सात वर्षदेखि एघार वर्षसम्मका बालबालिकाहरू सहभागी भएका थिए सुत्ने समयको तालिका नहुने बालबालिकाहरूको दिमागमा असर गर्ने सो अनुसन्धानले पत्ता लगाएको छ साथै रातको नौ बजेपछि सुत्ने बालबालिकाहरू गणित विषयमा कमजोर समेत अनुसन्धानमा पाइएको छ अनुसन्धानकर्ताहरूले निधाउने तालिका नहुँदा बालबालिकाहरूको शरीरमा आलस्यता आउने तथा दिमागमा पनि असर हुने, हुने तथ्य देखाएको छ शुरूमा 3 वर्षका बालबालिका त्यसपछि पाँच वर्षको बालबालिकाहरू त्यसपछि सात वर्षका बालबालिकाहरूमा अनुसन्धान गरिएको थियो र नेपाली सेनाले पनि क्रिकेट टिम स्थापना गरेको छ पुलिस र सशस्त्र प्रहरीले विभागीय टिम बनाएपछि सेनाले पनि क्रिकेट टिम बनाएको हो त्रिभुवन आर्मी क्लबमा अठारजना खेलाड़ी सम्मिलित क्रिकेट टिम स्थापना गरिएको र हाल टोली राष्ट्रिय खेलकुद परिषदका वरिष्ठ क्रिकेट प्रशिक्षक अरूण कुमार अर्यालको प्रशिक्षणमा रहेको सैनिक जमन सम्पर्क निर्देशनालयले जनाएको छिटै क्रिकेट टिमलाई पूर्णता दि विभिन्न राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिने योजना रहेको बताएको छ म सुजिता हमाल बिदा नमस्कार। ंगडेमी मैथ साइंस रेस्ट नदीकन पांच विषय में मैं एसएलसी प्लस टू करना पाइने साथ ही इंग्लिश जापानज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एटिच्यूड मल्टीलर्निंग एकाडेमी खैरहानी चार पर्षा हिमालयन बैंक को अधिकारी प्लाजा मोबाइल अंठानब्बे चार बावन्न छिश एक सौ चौहत्तर अंठानब्बे चार